आँसुमा मात्र विश्वास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गुदोले साँझ उदास किन लागेको होला उनीसँगै बिताएका श्रोणिम ती उनीसँगै बिताएका ती श्रोणिम पलहरू आज मलाई इतिहास किन लागेको होला आँसु मात्र विश्वास किन लागेको होला बगैँचाको रङ्गीन फुल झैँ लाग्थ्यो जीवन बगैँचाको रङ्गीन फुल झैँ लाग्थ्यो जीवन तर अचेल पलास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला साथ दिन्छु तिमीलाई भन्दैथ्यौ बारम्बार साथ दिन्छु तिमीलाई भन्दै थियो बारम्बार तैपनि धोकाको आभास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गोधौली सास उदास किन लागेको होला आसुमा मात्र विश्वास किन लागेको होला आज आफ्नै छाया तारा तारा भो आज आफ्नै छाया झलझल माया गा भो झुल हो भे माया फूल होभे माया जुल होभल खेमाया फूल होभन थे बा घाऊ लागू मन में मनमा घात हुँदा मनमा चोट हुँदा आफ्नो मायाले त्यो विश्वासमा घात ल्याउँदा यस्तो खालको आवाज तपाईँलाई हुनसक्छ मलाई हुनसक्छ आँसुमा आफ्नो जिन्दगीलाई रुमाल्न पुग्छौँ हामी जब विश्वास घात हुन्छ अनि ती गुधोली साँझहरू उदास लाग्न पुग्छन् आँसुमा मात्र विश्वास किन लागेको होला गुधोली साँझ उदास किन लागेको होला सात दिन छुती मिलाइ भन्दैथ्यो ऊ बारम्बार तै पनि धोकाको आभास किन लागेको होला तै पनि धोकाको आभास किन लागेको होला नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अनन्य मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र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 इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम पनि विश्वभर साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरूका कुरा गर्छौँ तपाईँकै साहित्यिक सिर्जनाहरूलाई आवाज बढ्छौँ सँगसँगै साहित्यिक सर्जकहरूसँगको भलाखुसारीलाई पनि हामी कार्यक्रम मेरो रचनाको बसाइमा जोड्दै आइराखेका छौँ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्डहरूमा विभिन्न वेबसाइटहरूमा तपाईँले सुन्न सक्नुहुनेछ चिसा पानी नेपाल बाट ब्लग गरी मोहन बिहानी बाट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ हामी कार्यक्रम मेरो रचनाको यो बसाइँमा आज एकजना सर्जक तपाईँले चिनिएको नाम तपाईँले सुनेको नाम तपाईँसँग सधैँभरि तपाईँकै रचनाहरूसँग अगाडि बढिराखेको नाम तपाईँलाई थाहा छ तपाईँले चिन्नुहुन्छ अगाडि नै मैले एउटा रचनालाई उहाँको रचनालाई वाचन गरिसकेको छु आँसुमा मात्र विश्वास किन लागेको होला गधुली साझ उदास किन लागेको होला निकै सुन्दर तरिकाले उहाँले रचनाहरू कोर्नुहुन्छ गजलमा उहाँले धेरै रचनाहरू कोर्नुहुन्छ गजलमा उहाँका कलमहरू चल्ने गर्दछन् आज कार्यक्रम मेरो रचनाको यो वसायमा मैले एकजना सर्जकलाई निम्तो गरेको छु मोहन बियानी भक्तिपुर साथ सर सर्जक हुनुहुन्छ उहाँ कार्यक्रम म उहाँलाई म यो समयमा स्वागत गर्न चाहन्छु स्वागत छ सर तपाईँलाई कार्यक्रम मेरो रचनाको व्यवसायमा धन्यवाद दिपेन्द्र सर आरामै हुनुहुन्छ आराम छ र म के भन्छु भनेदेखि रेडियो अर्पण एक सय चार पोइन्ट पाँच सम्पूर्ण श्रोताहरूलाई पनि म मोहन बिहानीको तर्फबाट हार्दिक नमस्कार पठाएँ अनि अना नवल खबर के सरलाई तीर खबर सरलाई तीर खासा खबर मैं अंत अब चितवनतिर अच्छा बर्सात हल्का बर्सात भैर वर्षा भैराखिल चितवनतिर हिजो अस्ती देखिने पानी पी रखे सीम सीम पानी पाड़ो एकदम बढ़ी रखे चितवनती अवस्था हो अनि सर यो साहित्यिक रचनाहरू तपाईँ कोर्दै हुनुहुन्छ र तपाईँलाई चाहिँ ची, कसरी चिनाउँदा उपयुक्त होला तपाईँको ठेगाना तपाईँको नाम तपाईँको जन्मघर जन्मस्थान चाहिँ कहाँ होला कसरी बुझ्ने होला तपाईँलाई कसरी चिन्ने होला हाम्रो स्रोतहरूले चाहिँ खासमा मेरो घर चाहिँ सरलाई जिल्लाको भक्तिपुर साथ जस्तो यहाँले भनिसक्नुभयो होइन म सरलाई बसेर चाहिँ आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र विशेषमा मेरो अब मेरो पढाइ लेखाइ भक्तिपुरमै भएको हो र स्कुल जीवन चाहिँ मैले तपाईँको सिन्धुली कमलामाई ढुङ्गेवासबाट चाहिँ एसएलसी उत्तीर्ण गरेपछि इन्टरको परीक्षा मैले वीरगन्जको ठाकुरराम कलेजबाट इन्टर पढेँ र डिप्लोमा चाहिँ मैले रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँबाट गरेको हो यसरी मैले आफ्नो पढाइको क्रम अगाडि बढाएर अहिले चाहिँ म आफ्नै सानो एउटा व्यवसाय सञ्चालन गरेर सरलाई जिल्लाकै मेरो घरकै नजिकै भनौँ न एउटा बलवास भन्ने ठाउँ छ र म त्यहीँ एउटा सानो सानो व्यवसाय गरेर बस्दैछु अनि सायद यस्तो रचना ससना कहिले काहीँ गर्छु पनि र अब विशेष गरेर हिजो हिजो आज चाहिँ इन्टरनेटको अब पहुँच सर्वसुलभ भएको हुनाले एउटा ब्लग स्पोर्ट पनि चलाइरहेको छु त्यही हो एकदमै है सर अनि सुन चाहिँ यो कार्यक्रममा तपाईँ हुनुहुन्छ होइन कति वर्ष भयो तपाईँले यो रचना कोर्नुभएको चाहिँ यसरी रचना कोर्दाको लागि अगाडि बढ्नु भएको चाहिँ कति समय भयो तपाईँको अब त्यस्तो त मैले रचना भन्नाको मतलब लेख्न थालेको म स्कुलमा नौ क्लासमा पढ्दाखेरि सुरु मेरो पहिलो प्रकाशित रचना भनेको पत्र, पत्र प्रकाशित रचना नौ क्लासमा पढ्दा नै भएको हो है त्यो चाहिँ छ्यालिस सालतिर छ्यालिस सालमा त्यतिखेर कान्तिपुर प्रकाशित हुँदैन थियो गोर्खापत्र आउँथ्यो गोर्खापत्रमा गोर्खा शनिबारीय परिशिष्टाङ्कमा विद्यार्थी भाइ चाहिँ रचनाहरू प्रकाशित हुन्थ्यो अनि म स्कुलमा पनि साहित्यमा अलिकति रुचि हु। भएको हुनाले मलाई त्यो पेज अतै मन पर्थ्यो अनि अब पत्र रचना पत्र प्रकाशित गर्न पाएँ यसो आफूलाई पनि अरूले किन्थे अथवा आफ्नो रचना पनि कतिको उत्कृष्ट अनुत्कृष्ट के छ भन्ने कुरो थाहा हुन्छ भनेर मैले स्कुलै जीवनमा लेखेर पठाएपछि गोर्खा पत्रको शनिबारे अङ्कमा मेरो पहिलो कविता प्रकाशित भयो त्यसपछि मलाई अलिकति हौसला के हो भनेदेखि ए यसरी मैले लेख्दाखेरि चाहिँ प्रकाशित हुने रहेछ जो साहित्यमा सा, रुचि भइसकेपछि त्यसरी लेख्दै जाँदाखेरि हुने रहेछ भनेर अनि त्यसपछि लेख्न थालेँ र त्यो क्रम अहिलेसम्म पनि बिस्तारै बिस्तारै चल्दैछ पुमा म लेख्दैछु यसरी लामो समयदेखि लेख्दै पनि आइराख्नु भएको छ है यो तपाईँलाई यो साहित्यिक रचनातिर साहित्यतर्फ चाहिँ कसरी उत्प्रेरित भयो कोसँग प्रेरणा भयो है यो प्रेरणा भएर चाहिँ लेख्नु भएको होला पक्कै पनि कोद्वारा चाहिँ यसरी प्रेरणा प्रेरित भएर चाहिँ तपाईँ साहित्यमा छिर्नुपर्छ अब त्यस्तो चाहिँ कस्तो भनेदेखि म अब सिन्धुली जिल्ला जिल्ला, जिल्ला को कमला मावि भन्ने ढुङ्ग्रेवादमा हाम्रो मावि स्कुल थियो त्यो एउटा जिल्ला जिल्लाको एउटा प्रतिष्ठित स्कुल भएको हुनाले त्यहाँ साहित्यिक गतिविधि भइरहेको अनि त्यहाँ बाल मन्दिरले पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने र हामीलाई सहभागी गराउँथ्यो अनि मलाई के लाग्थ्यो भनेदेखि ऊ हो साहित्यमा त लाग्नुपर्ने रहेछ अरू अरू अब सानैदेखि विभिन्न क कविहरूको पनि पुस्तकहरूमा पढेको अवस्था हुनाले आहा यसरी लेख्न पाए त केही न केही हुने रहेछ योगदान गर्न सकिने रहेछ सबैले चिन्ने रहेछन् भन्ने एउटा त्यो त्यो लोभ पनि हो अनि कवितामा पनि इन्ट्रेस्ट भएको हुनाले मैले त्यो बेलादेखि लेख्न थालेँ था अनि कम्पिटिसनहरूमा भाग लिँदै गएपछि रुचि आपसे आप बढ्दै गयो कि एकदमै त्यसरी बढ्नु भएको छ अगाडि है यो रचनाहरूलाई चाहिँ यो शब्दहरू तपाईँले कसरी सङ्कलन गर्नुहुन्छ तपाईँलाई त्यो शब्दहरूले पछ्याउँछ कि शब्दहरूलाई चाहिँ तपाईँले पछ्याउनुहुन्छ चा। निकै सुन्दर तरिकाले कोर्नुहुन्छ तपाईँले कार्यक्रमको सुरुवात मैले एउटा गजललाई पनि तपाईँको जोडेको थिएँ है यो आँसुमा मात्र विश्वास किन लागेको होला गुधौली साँझ उदास किन लागेको होला निकै सुन्दर तरिकाले कोर्नुहुन्छ तपाईँले धेरै रचनाहरू र गरिबका पीडाहरू बोकेको रचनाहरू पनि तपाईँ कोर्नुहुन्छ यो शब्दहरू चाहिँ कसरी बनाउनुहुन्छ बटुल्नुहुन्छ यो शब्दहरूलाई चाहिँ तपाईँले अब मलाई के लाग्छ भने साहित्य भनेकै समाजको ऐना हो समाजमा जे जस्तो कुराहरू देखिन्छ त्यही कुरा, कुरा साहित्यमा लेखिनुपर्छ जस्तो लाग्छ अब कतिपय लेख्ने शैली आफ्नो आफ्नो हुन्छ अब कतिपय कुराहरू काल्पनिक कुरा पनि लेखिन्छ देखेको कुरा लेख्दाखेरि अब त्यसलाई व्यक्त गर्ने आफ्नो तरिका हुन्छ होइन अब व्यक्त गर्दाखेरि अब यसलाई यसरी व्यक्त गर्दा चाहिँ अलि परिष्कृत होला अथवा यो चाहिँ सुन्दर होला भनेर शब्द शयनहरू त्यसरी गरिन्छ होइन र मलाई चाहिँ के लाग्छ भनेदेखि म प्रायःश यथार्थवादी लेख रचनाहरू अथवा कविता गजलहरू चाहिँ यथार्थ लेख्न मन पराउँछु जो मान्छेको जीवनसँग चाहिँ टच भएको होस् नजिकबाट त्यसलाई निहालिसकेपछि हो यस्तो कुरा लेख्न उतार्न पाएदेखि समाजको ऐना भनेकै होइन ऐनाको रूपमा उतार्न पाएदेखि राम्रो हुन्थ्यो जस्तो लाग्छ र म त्यस्ता घटनाक्रमहरूलाई यसो सङ्कलन गरेर त्यसलाई कसरी अब गजलको रूपमा अथवा कविताको रूपमा कसरी उतार्दा राम्रो हुन्छ जस्तो लाग्छ र त्यही ढङ्गले उतार्ने कोसिसम्म गर्छु अब अवश्य पनि तपाईँले कहिले गरिबको पीडाहरू बोक्छ बोक्नुहुन्छ कहिले कहिले प्रकृतिका कुरा गर्नुहुन्छ कहिले मायाप्रीतिका कुराहरू गरेर चाहिँ रचनाहरू कोड्दै हुनुहुन्छ अनि यो समयमा एउटा रचना सुनाउनु पर्यो भनेर आग्रह गर्नुभयो भने चाहिँ कुन रचना सुनाउनुहुन्छ तपाईँले यो समयमा चाहिँ एउटा एउटा म एउटा जिन्दगीसँग सम्बन्धित एउटा गजल सुनाउँदैछु है त हुन्छ जिन्दगी यो बेकातिर छाएको देख्दैछु खुसियाली चारैतिर छाएको उजाड यो संसार मेरो मात्र किन बिग्रिएको घरबार मेरो मात्र किन जिंदगी बेकार मेरे मत कद्रमुखी कोई छूर्यमुखी कोई चंद्रमुखी कोई सूर्यमुखी कोई कुरूपो अन्हार मेरे मत कि बिग्री को घरवार मेरो मात्र कि जिंदगी बेकार मेरे मत कि ढुंगा को भरमाटो मटो को भर ढुंगा ढुंगा को भरमाटो को ढुंगा को भरमाटो मटो को मेरो मात्र मेरे मेरो मात्र मेरे मत किंदगी बेकार मेरे उन्नति रगति भाई सब उन्नति रगति भाई सब को सदै घाटा को व्यापार मेरे मत मेरो मात्र मिन जिंदगी बेकार मेरे मत क अवश्य पनि यो जिन्दगी भत्किएका कुराहरू जिन्दगी बिग्रिएका कुराहरू हुँदै थियो रचनामा है सर यो निकै सुन्दर तरिकाले कोर्नु भएको छ यो पछिल्लो समयमा साहित्यमा पनि धेरै विकृतिहरू देखा परिराखेको छ सर होइन यसलाई चाहिँ तपाईँले कसरी हेर्दै हुनुहुन्छ कसरी निहाल्दै हुनुहुन्छ पछिल्लो समयमा चाहिँ धेरै सर्जकहरू चाहिँ यो अरूको रचनाहरूलाई चोर्ने अरूको शब्दहरू चोरेर चाहिँ बाहिर आउने प्रविधि पनि बढिराखेको छ किताबहरू निकाल्ने क्रम पनि बढिराखेको छ यसलाई चाहिँ तपाईँ कसरी बुझ्नुहुन्छ के भन्नुहुन्छ यस्तो अवस्थालाई चाहिँ अब अहिले के छ भने प्रविधिले गर्दा मान्छेलाई अल्छी बनाइदिएको छ पहिलो कुरो अब हामी अहिले हामी इन्टरनेटको पहुँचमा भएको साथीहरूलाई के छ भनेदेखि सजिलो छ देश विदेशमा बस्नुहुन्छ अब हामी हाम्रो रचनाहरू फेसबुकमा प्रकाशित गर्छौँ अनि उहाँहरूले सर्लक त्यसलाई कपी गरेर आफ्नो नाम हाम्रो सर्जक वास्तविक सर्जकको नाम हटाएर आफ्नो नाममा पेस्ट गरेर त्यसलाई सेयर गरिदिनुहुन्छ त्यो एउटा कस्तो विकृति देखिरहेछ भनेदेखि दुःख गर्छ एउटा सर्जकले कति मिहिनेत गरेर रचना गर्छ अनि त्यो राम्रो रचना हुन्छ उसको अनि नाम सर्लक्क हटाएर आफ्नो नाममा पोस्ट गर्ने क्रमहरू धेरै बढिरहेको छ अनि मैले देखेको के भने नेपालमा अब धेरै एफएमहरूमा साहित्यिक प्रोग्राम जुन सञ्चालन गर्नुभएको छ साथीहरूले त्यसले गर्दा साहित्यमा त के पुगेको छ यो एकदम सकारात्मक पक्ष हो तर ती साहित्यिक प्रोग्रामहरूमा के भइरहेछ भनेदेखि अब त्यस्तै फेसबुकबाट इन्टरनेट का अन्य साइटहरूबाट अरूको नामको रचनाहरू सर्लक कपी गरेर आफ्नो नाममा वाचन गराउने क्रम दिनानुदिन बढ्दै गएको अवस्था छ यो चाहिँ एकदम नकारात्मक छ अब कतिपय साथीहरूले चाहिँ यस्तो कुराको विरोध तत्काल गरिदिनुहुन्छ खुसी लाग्छ अब कतिपय प्रत्यक्ष एक्सएमहरूमा पनि के भइरहेछ भनेदेखि एउटाको मुक्तक अर्कोको नाममा वाचन भइरहेको हुन्छ एउटाको गजल अर्कोको नाममा वाचन भइरहेको हुन्छ प्रतिक्रिया पठायो साथीहरूले वास्ता गरिदिनु हुन्न रेडियोका साथीहरूले अब कतिपयले वास्ता गरिदिनुहुन्छ ती तिनीहरूको नाम चाहिँ सार्वजनिक गरेर यो चोरीको रचना हो भनेर उनीहरूलाई अलिकता सचेत गराउने कोसिस गर्नुभएको छ त्यो खुसीको खुसी लाग्छ कतिपयलाई चाहिँ अब यो चोरी गर्नुहुन्न भन्ने थाहा पनि नहुँदो रहेछ यो यसरी अर्काको रचना आफ्नो नाममा पाचन गर्दाखेरि प्रतिलिपि अधिकार हुन्छ त्यो हनन भइरहेछ भन्ने पनि ज्ञान नभएर पनि गरिरहेको अवस्था छ यस विषयमा चाहिँ अब एफएमका साथीहरूले पनि अलिकता कन्भिन्स गरेर यस्तो नगर्नुहोस् अरूको रचना नपठाउनु होला आफ्नै मौलिक रचना पठाउनुहोस् पठाउनु होला भनेर अलिकता तपाईँहरूले पनि सचेत गराइदिनु भयो भने ठुलो काम हुनेछ होइन mm -hmm. अब यसरी अब राष्ट्रिय स्तरकै काठमाडौँबाट प्रकाशित प्रसारण हुने कार्यक्रमहरूमा पनि त्यो भइरहेको अवस्था छ होइन mm -hmm. अनि यो एकदम दुःख लाग्छ प्रतिलिपि अधिकार हनन भइरहेको अवस्था छ जसरी गीतहरू डाउनलोड भइरहेको त्यसरी नै अब अहिले के लाग्छ भने गजल तथा मुक्तक तथा कविता कथाहरू अरूको नामको संलक्क चोरी गर्दा चाहिँ त्यो धेरै पीडित अब जो लेखक छ असाध्यै पीडित भएको अवस्था छ मेरै रचना कति ठाउँमा चोरी भएर आफ्नो आफ्नो नाममा प्रकाशित भएको धेरै अवस्था मैले पनि सार्वजनिक चुक गर्छु फेसबुकमा बहुत एकदम साह्रै न नमज्जा लाग्छ कि त्यो त्यो गर्नु चाहिँ त्यो, त्यो कामलाई चाहिँ दुर्सा गर्नलाई यहाँहरूले पनि सहयोग गर्नु होला अवश्य पनि हामी एकै ठाउँमा एकै एकतामा बाँडेर अगाडि बढ्यौँ भने यस्ता खालको समस्याहरू हामीले अवश्य पनि सुल्झाउन सक्छौँ होइन र सर हामी एक्लै अर्कोलाई चाहिँ विश्वास दिलाउन सक्यो भने त्यो रचनाहरू चाहिँ चोर्न चोरिएको रचनाहरूलाई चाहिँ हामीले भण्डाफोर गर्न सक्यो भने अवश्य पनि हामीले त्यस्ता खालको चोरीहरूलाई त्यस्ता खालको विकृतिहरूलाई साहित्यबाट हामीले हटाउन सकिन्छ साहित्यलाई चाहिँ राम्रो फाड दिन सक्छौँ नि होइन र हजुर अब रेडियो एउटा सशक्त माध्यम पनि हो रेडियोबाट भनेका कुरा मान्छेले चपक्क टिप्ने र तलक्क सम्झिने पनि अवस्था हुन्छ रेडियोबाट त्यस्ता स्वरहरूको भण्डाखोर गरिदिँदाखेरि उनीहरूले आइन्दा दिनहरूमा गल्ती मेरो मा गल्ती भयो माफी माग्ने क्रम पनि हुनसक्छ अथवा ए यो रचना त फल्नाले चोरेर को लेखक भएर छ भनेर गाउँ समाजमा गा चर्चा चलेपछि ऊ एकदमै एक यो सामाजिक विकृतिका कुराहरू पनि तपाईँले रचनामा कोर्नुहुन्छ सर अर्को रचना एउटा सुनाउ तपाईँको मुखार बिन्दुबाट है अनि अर्को रचना पनि वाचन गरौँ यो समयमा एउटा लुकी छिपी माया गरेको पो राम्रो नजुदा आँखा तरेको पो राम्रो लुकी छिपी माया गरेको पो राम्रो दुःखमा त भिजेकै हो नि परेली दुःखमा त भिजेकै हो नि परेली खुसीमा हसासु झरेको पो राम्रो लुकी माया गरेको पो राम्रो बसौँ ए हजुर आउनुहोस् न भन्दा बसौँ ए हजुर आउनुहोस् भन्दा नाइ भन्दै पर सरेको पो राम्रो लुकी माया गरेको पो राम्रो रिसाउँदा राम्रो लाग्छ मलाई त रिसाउँदा राम्रो लाग्छ मलाई त हाँस्ता डिम्पल परेको राम्रो लुकी माया गरेको पो राम्रो मायामा बदनाम हुनै परेसी मायामा बदनाम हुनै परेसी बिहानीकै साथ मरेको राम्रो लुकी माया गरेको राम्रो नजुदाई आँखा तरेको राम्रो अवश्य पनि यो नजु आँखा तरेको राम्रो निकै सुन्दर तरिकाले कोर्नु भएको छ मैले एउटा मुक्तक तपाईँको पढेको थिएँ एउटा दमादार मुक्तक है त्यो मुक्थकलाई यो समय म वाचन गर्छु तप्पतप्प वैशा आहा चुहेको कस्तो तप्पत्प आइस आहा चुहेको कस्तो अरूभन्दा राम्रै देख्छु सुहाएको कस्तो लटरम्म फलेर फल पाकेको जस्तो जानी जानी लुकाउँदै कुहाएको कस्तो निकै सुन्दर तरिकाले कोर्नुभएको यो रचना मैले कार्यक्रमहरूमा पनि तपाईँको का रचनाहरू वाचन गर्छु यो शब्दहरू चाहिँ तपाईँले टिप्नुहुन्छ चा, यो वैश्यको कुराहरू कहिले गर्नुहुन्छ होइन यो रचनाहरूमा यसरी बोलिराख्नुहुन्छ यो रचनाहरूलाई चाहिँ कसरी बुझ्ने यो रचना भनेको के होला यो साहित्य भनेको के होला भनेर अन्तमा क्वेसन गर्न चाहियो पनि आइपुग्नलाई श्रोताहरूलाई के भन्न चाहनुहोस् तपाईँ अब साहित्य भन्नै अब मैले अघि पनि पहिले कुरा गरेँ साहित्य समाजको ऐना अर्थात् दर्पण होइन समाजमा हामी जे जस्ता कुरा गर्छौँ त्यसलाई चाहिँ साहित्यमा उतारेको कविले अथवा लेखकले उतारिदिएपछि नै त्यो सार्थक हुन्छ जस्तो लाग्छ अब कतिपय कुराहरू जे जस्तो देखिन्छ त्यस्तै लेखिन्छ कति काल्पनिक रूपमा लेखिन्छ काल्पनिक पनि कति कुरा सत्य हुन्छ कति सत्य घटनालाई काल्पनिक रूप दिएरले लेख्नुपर्ने हुन्छ र समाज गाउँ समाजमा अथवा हाम्रा वरपर जे जस्ता घटनाहरू हामी देख्छौँ त्यसैलाई चाहिँ उतार्ने क्रममै केही कुरा सिर्जना हुन्छ होइन लेखकले अब जहाँ नपुगे रवि उहाँ पुगे कवि भने जस्तै कवि भावना भइसकेपछि मान्छेको दिलसम्म पुग्ने अथवा रवि नपुगेको ठाउँमा पनि पुगेर काल्पनिक रूपमा ती त्यहाँको यथार्थ वस्तु के कस्तो छ चित्रण त्यसलाई सर्लक्क जस्ताको त्यस्तै उतार्ने काम चाहिँ गर्ने कविले गर्छ होइन अनि रचनामा अब हरेक विधामा साहित्यको जुनसुकै विधामा पनि मलाई त्यस्तै लाग्छ अब उपन्यासमा हेर्नुहोस् होइन अथवा कथामा का, हेर्नुहोस् होइन अथवा गजलमा हेर्नुहोस् अथवा मुक्तकमा हेर्नुहोस् जुनसुकै विधामा समाजका कुनै न कुनै समाजमा घटिरहेकै घटनाको प्रतिनिधित्व चाहिँ गरिरहेको हुन्छ र त्यसलाई चाहिँ उतार्ने काम नै साहित्य हो जस्तो लाग्छ मलाई अवश्य पनि हामी अन्तमा छौँ सर अन्तमा दिपेन्द्र भाइले चाहिँ यो क्वेसन सोध्यो खालको एन्सर दिन्थेँ भने कि जिज्ञासा छ भन्ने है त सर अन्तमा छौँ हामी त्यस्तो अब खासै अब मोटामोटी कुराहरू त यहाँले गरि नै हाल्नुभयो साहित्यिक चोरीका कुराहरू जुन उठाउनु भयो त्यो असाध्यै सान्दर्भिक छ होइन रेडियो चाहिँ अब मान्छेको मन मस्तिष्कसम्म पुग्ने माध्यम भएको र सजिलै पहुँच भएको पत्र पत्रिका नपुग्ने ठाउँमा पनि रेडियोको पहुँच हुनाले अब कतिपय साथीहरूले जसले सुन्दै हुनुहुन्छ चोरी गरेर लेख्नुहुन्छ उहाँहरू उहाँहरू पनि सचेत हुनुहोला कि अर्काको रचना यसरी कपी गरेर पेस्ट गर्नु चाहिँ एकदम गलत काम रहेछ यो काम गर्नु नहुने रहेछ यसरी बदनाम हुँदो रहेछ अरूको रचना बरु राम्रो छ कमेन्ट गरिदिने फलानाको रचना हो भनेर कपी लेखकको नामसहित कपी गरेर चाहिँ पेस्ट मतलब आफूले साभार फलानु ठाउँबाट भनिदिँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ यी कुराहरू जुन उठाएर यहाँले सहयोग गर्नुभयो त्यो चाहिँ मलाई उल्लेख्य पक्ष यो कार्यक्रमको उल्लेख्य पक्ष पनि लाग्यो त्यस्तै दिन आगामी दिनहरूमा पनि चोरी घटनाहरूलाई कम गर्न रेडियो जसले चोरी गरेर रचना पठाउँछ त्यसलाई निरुत्साहित गर्नलाई यहाँले सहयोग गर्नु होला हुन्छ सर हाम्रो कार्यक्रममा चाहिँ समय दिनुभयो आफ्नो व्यस्त बावजुद पनि समय मिलाएर चाहिँ आइदिनु भयो है सम्पर्कमा आइदिनु भयो खुसी लाग्यो आजको लागि छुट्टिन्छ पछि हामी अफियरमा पनि कुरा गरौँ पछिल्लो आगामी दिनहरूमा पनि तपाईँ र मेरो भेटघाट हुने नै छ होइन छुट्टिन्छ है त सर आजको लागि हस्त रे रेडियो अर्पण ने जो मैं समय उपलब्ध कराए इसका दीपेन्द्र जी अाविधिक साथी रिजनजी लगायत रेडियो अर्पण होल टीम धन्यवाद दस्त बिदा सर नमस्ते प्रिमित्र हामी कार्यक्रम मेरो रचनाको यो व्यवसायको अन्त पनि रहिराखेका छौँ आइपुगेका छौँ उत्तरार्धतिर छौँ राजा सर्जक मोहन बिहानी भक्तिपुर साथ सर्लाहका सर्जकसँगको भलाकुचारीलाई मैले कार्यक्रममा जोडेँ कार्यक्रम मेरो रचनालाई तपाईँले उहाँको ब्लगमा पनि ब्लग स्पोर्टमा पनि सुनेर साथ दिन सक्नुहुनेछ सा। र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी यो बाटो भएर तपाईँले हामीलाई सल्लाह सुझा पनि दिनुहोला भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ज जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँप्रति आभारी रहे र दर्पण पारेका अनन्य मित्र मेरो यो आवाजलाई तपाईँको रेडियो शेर्षमा पुर्याउन साथ दिनुहुने अनन्य मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अन्तमा गज एउटा गजल आवाज तपाईँलाई छोड्दै तपाईँकै साहित्यिक मित्र म दिपेन्द्र पनि ओजेल पढ्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार साप मप सोबत मग सगसाने साप आनी सागर हय पूजतेर गई यहाई नतिजा आफै तिर पारे र गई उजित गई यहाई नतिजा फै तिर पारे र गई हिजो निम् तादी बाँच्न दिलमा हिजो निम् दिले तरले मरे रह गई कुछ तेर गई यह हरे रह गई नतीजा हफे तीर मारे रह गई Do-do. <laughs>